हार्दिक स्वागत कार्यक्रम अर्पण शुभ सांज को व्यवसाय में कार्यक्रम अर्पण शुभ सांझ का एवं नवीनतम श्रृंखला लेकर हम उपस्थित भैस प्राविधिक कक्ष मई साथ मू तई लोक संगीत को दिवस मगर सुन्ने हुनुहुन्छ अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा हजको ध्वनि तरङ्गसँग इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लुर्पण डट कम डट इनको लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ समाजको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ समाजको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच हुने घाँसमा र कार्यक्रममा हामी निकै नै मिठो लोकदौरी भागलाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँको त्यो तिन घरको धकाललाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी र तपाईँकै सम्झना पनि लिन्छौँ र टेलिफोन सम्बन्धमाको मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रलाई सरा गरिराख्नु भएको छ उहाँ म कार्यक्रममा स्वागत नित्वन्ग गर्छु हेलो हजुर नमस्कार हेलो को मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा कुराकानी गर्ने प्रयत्न मैले गरिराखेको थिएँ तपाईँ आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर को मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ कसरी बित्यो तपाईँको दिन आज सुकलाल टिम्बुङ रोपन तामाङ अनि हुन्छ सनक कार्यक्रममा अनुभव खुसी लाग्यो नमस्कार यति बेला कोराकबाट सनक तामाङ गर्नुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ हामीलाई पनि निकै सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ तिमी त मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देश राख्नको लागि हेलो हजुर नमस्कार कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्फ एक सय चार थप पाँच समे गाउँसँगै इन्टरनेट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा पनि कुराकानी गर्न पाएन मैले सम्पर्क विषय त भइसकेको छ कार्यक्रममा हामी निकै नै रमाइलागत दौडे भाकालाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँ आएको त्यो दिनभरको थकाललाई थोरै भए पनि भेटाउने कोसिस गर्छौँ हामी शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कुनै मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार सलोलीबाट स्नोपसुगेति हां हजुर स्नोपजी के कसरビデオ त बाहेक दिन आज म आज बति परे नसि बसौं भन्नु पर्यो अनि खानेकुरा भई कि नाइ खा है ना खाना भएको छैन अ भन्छ स्नोपजी गाइफ न होस् ककसलाई सन्देश राख्नु छ हजुर मान घर के सबै सर्वप्रथम हजुरलाई अनि घरमा बसे आमा बुवा र विदेशमा हुने डैडी मम्मी र हुन्छ सुलभजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नुहुँदा अहिले नमस्कार यति बेला सलौरीबाट सुब सुबेती आउनु भएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ सरिताजी के कसरी बित्यो तपाईँको दिन आज बस बस आगे। आगे। आगे। खाना खानु भयो कि खाना भइसक्यो हुन्छ दादा जान कसलाई सम्झना सन्देश राख्न सक्नुहुन्छ धन्यवाद दिदीलाई मारिसो हुने प्रेम दादालाई पदमुरुङ हुने दिँदा दादा भयो तिलफुलमा दिदी दिमरा अनि कान्छको लागि अनि मलाई चरित राम भनेर तिमी नाचिने सम्पूर्णलाई हुन्छ सन्तजी यस्तै गरी कार्यक्रममा छुट्टिन्छौँ नमस्कार नमस्ते ये कोराक्य सरिता लामा आयो आप इष्ट मित्र सम्झना संदेश राखे विदा भैस तुम्हारा सामुदायिक रेडियो रेडियो अर्पण एक सौ चार रेडियो पांच मेघाज कार्यक्रम अर्पण शुभ सांज के व्यवसाय कार्यक्रम अर्पण शुभ सांज को व्यवसाय में हमी अब एटा मिठो लोकदरी भाका सु किसब शर्मा नै कल्पना काफ्लेको टिमले धोका दिएर लैसक्दो रहेको छ तेजस रेग्नीको रहेको सहयोग भाका पछि फेरि कार्यक्रममा उपस्थित हुने नै छ अब क्रममा तपाईँको लागि मिठो दोरी भाका भाके <coughs> भैया का दिए गई कसला छा म निके नहीं मर्मस्पर्शी लोक भाग यस अवसरमा नै कल्पना काप्रिएको लय शब्द रहेको छ त्यो रिग्मीको निकै नै मर्मेश्वरसी हामीले तृष्ट भूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको कार्यक्रम अर्पण शुभ साँझ व्यवसाय सुनि राख्नुभएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार ठुलो कार्यक्रममा आउन चाहनुहुन्छ आफ्नो आफन्तजन घरप्रा लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झाउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार अमिताजी के कसरी बिताइरहनु भएको छ भनेर अनि कुरो तपाईँको के कस्तो छ नयाँ खबर ठिकै छ भन्नुभयो है साथीहरू अनिता अनिता पार्वती मेरो हजुर आमा हजुर बुवाहरू यति बेला मकवानपुरबाट अनिता हुनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सन्दर्भमा हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ मकवानपुरबाट निर्मल निर्मल चाहिँ धेरै भयो नि त तपाईँ अनि के कसरी रहेछ तपाईँको दिन सिर्समा आउनुहोस् भन्नु पऱ्यो निर्मलजी कार्यक्रममा निर्वाला सन्देश राख्न सक्नुहुन्छ अनि निर्मलजी फेरि फेरि कुनै कार्यक्रममा आउँदै गर्नुहुन्छ यति बेला मकवानपुरबाट निर्मा थिङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्मस्ता नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शान्तिजी के कसरी बित्यो तपाईँको दिन आज बसी बस भन्नु पऱ्यो पक्कै पनि शान्तिजी आज चाहिँ कटे पनि उठेर हिँड्नु भएन है राम र दिदी सम्झना कुमार अनि बहिनी पार्वती दिदी गुमारी, कविता सुशीला अनि बाई, अनि मेरो बुवा नचिने सम्पूर्णलाई हुन्छ साथी आउनुभयो खुसी लाग्यो अहिले यति बेला कुराकबाट शान्ति लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ भने कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ सुनिरहेको छ योगेश हमाल अनि जमुना राणाको लय शब्द पनि योगेश हमालकै रहेको छ संसार खोज्दा निकै नै लोक भाका छ यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छु तपाईँको लागि मिठो भाका जो या बाजाजो तिम्रैडा जाम मंदिर मेटे नागा निष्ठ रया कथा तिमरा मेटे नो लिए जो जाज तिम्रै नयाँ मोटोमा छ जाजो तिम्रै नाममा भेटेन आँग यो खे निष्ठमा तिम्रा भेटेन आँग यो फै निष्ठ तपाईंलाई संसार खोज्ता तीन भेटना निक्क मर्मसूस लोग हम अने जंगना राणा को दाई शब्द भी एग्ेश थियो आज का, को कार्य नर्मेश तुशी लोकभा का कार्यक्रम में पस्क राख तीन दिन भर को थकान थोड़े भाई पढ़ी रखने कोशिश करसिशं हरिक्रम अर्फण शुभ सहाज को व्यवसायी हरिक्रम अर्फ शुभ सज के व्यवसाय में तब भी आन सकना आपजन घरप्रिया तबका संपूर्ण प्रियजन मित्र हमी बजाने लोकदेवरी भाका मार्फत समझना समझना सन्देश रखना सको मित्र होलीफोन संदर्भ में वहां लम में स्वागत करूँ हेलो हजुर नमस्कार क्यामेटीको बोल्दै हुनुहुन्छ अनुसाजी बसीको साउ गर्नुहुन्छ उत्तर पनि कहिले पनि घुट्नुहुन्न है अनुसाजी उठ्नु चाहिँ हुनु उठ्नु चाहिँ हुनु तपाईँ भनेको मैले पनि हुन्छ अनि वस्तु बसाई गायकहरू के गर्नुहुन्छ नि तपाईँ पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ अनि कस्तो छ अनुसार जीको पढाइ छ एकदम राम्रो छ भन्नुभयो कार्यक्रममा हामी भएको छ आज के के सबैलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ मा लागि अनि हुन्छ नि सर कार्यक्रममा हामी बहुत खुसी लाग्यो यस्तै गरी कार्यक्रममा यता हुँदै हुँदै गर्नु नानीहरूमा छुट्टिन्छौँ नमस्कार यति बेला मपुरबाट अनुसा प्रचा हुनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको थिएँ तर पनि विषयमा सम्पर्क विचेद भइसकेर जम्म भइसकेको छ तपाईँ पनि आउन मन लागेको छ भने दुई एउटा टेलिफोन नम्बर फटाफट डायल गरेर आउन सक्नुहुनेछ शून्य र शून्य छप्पन्न पाँच मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा आफ्नो सम्झना सन्देश राख्नको लागि हेलो हजुर नमस्कार रामी टुकु बोल्दै हुनुहुन्छ इच्छा गाउनबाट अलिकति तपाईँको आवाज मैले बुझ्न सकिरहेको छु मैले इच्छा गाउनबाट को भन्नुभयो सिमरन सिमरजी तपाईँको आवाज चाहिँ मैले अलिकति क्यारे क्यार क्यारक क्यार, क्यार, सुनिरहेको छ तपाईँ पक्कै पनि के कसरी बुझाउनु भएको छ कतै इच्छाकामनाबाट चिमरन आउनुभएको थियो उहाँसँग कुराकानी गर्ने प्रयत्न मैले गरिराखेको थिएँ तर पनि फोन सम्पर्क विच्छेद भएको छ र कुराकानी गर्ने मेटिसकेको छ केही छैन तपाईँ का पनि कार्यक्रममा आउनु सानुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामी खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न र तपाईँले सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल एक सय चार थोला पाँच र कार्यक्रम अर्पण शुभ साँझको टेलिफोन सम्पर्कमा हेलो हजुर है पर्याकुर्तिरको नाम ना के छ परियाको सबै महसुस गरिरहनु भएको छ त्यही समय हुन्छ गणेश सही कार्यक्रम सही कति सिलगढी यति बेला पर्यको गणेश चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब पनि हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र अन्तिममा एकजना मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार काम टिकामरा हो नि कोतिरको असल रूपले भने कि खोराक रूपार भएको छ कि छैन ए हामी त डाँडाबाट त के गर्न डाँडाको ठाउँमा पानी परे निकाउने नत्र छैन हुन्छ भन्नुभयो अरूसँग संस्कार दिनसँग चाहिँ कति कसम हुन्छ नि तपाईँ राम्रो छ भन्नुभयो तपाईँलाई साउन सङ्क्रान्तिको ठ्याक्क तपाईँले सम्झना दिलाइदिनु भयो तपाईँलाई चाहिँ सामान सङ्क्रान्तिको धेरै धेरै शुभकामना छ कार्यक्रम भनिदिनुहोस् कसलाई सम्झना छ भन्नुहुन्छ अब मेरो घरको शिरमती छोरा छोरीमा घर पढेर होइन हजुर अनि गएर एउटा पूर्णा अनि गएर मलाई तिन महिनातिर सम्पूर्णको लागि हुन्छ टिभी चाहिँ कार्यक्रममा म खुसी लाग्यो होइन छुटिन्छौँ नमस्कार कोराक टीकार मित्र संजना सदेश राखे विदा भैस अगली कार्यक्रम को हमी अंत्यंत्य आइपुग तीन दिन समय सामुदायिक रेडियो रेडियो अर्पण एक सौ चार पांच निगाह सब इंटरनेट कोर्पण डट कम डट इन मिले विश्व को जिनसुक नामक्रम शुभ सांस व्यवसाय सुने साथ दू तबला धीरे धन्यवाद फोन करने साथी कोक तामा सोलनी सुलभ सुवेदी कुराकट सरिता लक्कनपुर अनीता लक्कनपुर निर्मल थी कुराकट शांति ला मक्कनपुर अनुष्हा प्रजा इच्छा कामनाट सीमर लाभ तरप वहांसम मेरे कुरा होना सकेन फोन संपर्क विषय में संपर्क विच्छेदी प्रयाकोट गणेश आयो रामतीम रा, में फोन करने साथी कु टीकार आनेभक फोन करने अभी फोन करने प्रयास करने तेरे धीरे धन्यवाद रिंजस में मेरा आवाजला रेडियो सेट रोता मिला दें प्रावधिक मित्रराज विशेष आभारी छुना पर्थी रहा कार्यक्रम में एटा मिठो लोकदोरी भाग तीज देवी खर्ती स्वरमा रहेको बाई बाई भन्ने भाकालाई पृष्ठभूमि अगाडि बढाउँदै तपाईँकी लोकसङ्गीतको सहयात्री मधिवस मगर पनि कार्यक्रम अर्पण शुभ साँझको श्रृङ्खला पाठ्य आज हजुर पर्छु नमस्कार gao gao